हजुर नमस्कार अनि हार्दिक स्वागत विवाद हुन्छ तपाईँ सम्पूर्ण श्रोता मित्रमा कार्यक्रम लघुसङ्खारको व्यवसायबाट अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप र पाँच मेगा इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि सुन्नु भएको छ नेपाली लोकसङ्गीतलाई हामी माया गर्नुपर्छ नेपाली लोकसङ्गीत क्षेत्रलाई अगाडि लैजानुपर्छ र नेपाली लोकसङ्गीत बा सुनेर हामीले मनोरञ्जन पनि लिनुपर्छ सँगसँगै नेपाली लोकसङ्गीतबाट देखेका केही सन्देशहरूलाई पनि हामीले व्यवहारमा उठार्नुपर्छ होइन आज त्यति नै मिठो समुद्र आवाज तपाईँको लागि सुनाउनको लागि अनि तपाईँलाई मनोरञ्जन दिनको लागि प्राविधिक मित्रो रिजनसँगै आवाजबाट समुपस्थित भएको छ साँच्चै लोकसङ्कार हप्ताको सदिन आउने गर्छौँ शनिबार बाहेक हरेक दिन बिहान यही समय यहाँ नकि नौ बजेको नेपाल भाँडी समाचार पछि दस बजेसम्म तपाईँको साथमा रहने गर्छौँ आज मङ्गलबारी श्रृङ्खला हो र विशेष त आजको यो श्रृङ्खलामा म तपाईँको साथमा रहेर तपाईँलाई एकदमै मनपर्ने पुराना पुराना लोकभाकाहरू तपाईँको माझमा प्रस्तुत गर्ने गर्छु केही समय अगाडि धेरै पहिला अगाडि जति बेला अ, मेरो माथको कुरा पनि गर्दाखेरि म स्कुलै जीवनमा थिएँ होला सायद त्यो समयमा आएका समधुर आवाजहरू अझै पनि हामीलाई सुनिरहन मन लाग्छ तिनै आवाजहरू पछिल्लो समयमा हामीले केही फरकपुनका आवाजहरू पनि सुन्यौँ केही नौला खालका आवाजहरू पनि सुन्यौँ र पछिल्लो समयमा लोकसङ्गीत क्षेत्रमा प्राय जस्तो अलिकति माया प्रेममा आधारित गीत सङ्गीतहरू बढी मात्रामा हामीले सुन्दै गर्छौँ त्यो समयमा पनि माया प्रेमका गीतहरू सँगसँगै सामाजिक यथार्थ र समाजभित्र पाएका घटनाहरूलाई पनि विशेष प्राथमिकता दिएर पनि गीत सङ्गीत र त्यसलाई गाउँले पनि गरिन्थ्यो अहिले पनि त्यो नभएको होइन छनलाई छ पनि केही मात्रामा पहिलाको तुलनामा अलिक मात्रामा अहिले त्यस्ता खालका गीतहरू सिर्जना भएका हुन् कि भन्ने आवाज पनि भइरहेको छ कार्यक्रम लोक श्रृङ्गारको व्यवसायमा रहेर म त्यस्तै ते खालको आवाजहरू तिनै पुरानो आवाजहरू तपाईँको लागि प्रस्तुत गर्नेछु अवश्य पनि कार्यक्रम अन्त्यसम्म सा सुनेर साथ दिनु रहेछ मैले आशा गरिरहेको छु सु। कार्यक्रमको सुरुवातमा एउटा आवाज राख्न चाहन्छु झेटो छोरो कहाँ छ कहाँ छ तपाईँ सम्पूर्णको लागि भद्रपङ्गिनीको आवाजमा स्वीकार्नुहोस् जी हजुर जेठो छोरो कहाँ छ कहाँ छ माइला छोरो आर्मीमा भर्ती भएको छ होइन यस्तै समुझा आवाज जुन छोराले जे गरे पनि मै बुढाको टको खाएको छ बद्रपङ्गिनीले धेरै समय अगाडि लिनु भएको बजारमा ल्याउनु भएको यो समुझा आवाज त्यो समयमा एकदमै उत्कृष्ट रहन सफल पनि भएको थियो व्यावसायिक रूपबाट पनि धेरै मात्रामा सफल भएको यो आवाज आजसम्म पनि ताँदैछ जस्तो लाग्छ किनकि यी आवाजहरू यी सङ्गीतहरू यी पुराना गीतहरू अझै पनि मरेका छैनन् यी पुराना गीतले अझै पनि ती ती श्रेणहरू ती समयहरूलाई अझै पनि बल्झाउने अझै पनि सम्झाउने प्रयास प्रयात्न गरिरहेका हुन्छन् लोकसङ्कार सुन्नुभएको छ रेडियो अर्पण एक सय चार फाँस मेक हर्समा केही पुराना आवाजबाट तपाईँलाई केही पुराना कुराहरू सम्झाउने केही पुराना कुराहरूलाई याद गराउने प्रयास गरिरहेको छ अवश्य पनि यस गीत जति बेला सुन्नु भएको थियो जति बेला भर्खरै मात्रामा बजारमा आएको त्यति बेला हामी के गरिरहेका थियौँ कस्ता थियो के के गर्दै थियौँ वास्तवमा यी गीतहरू अझै पनि मनमा आछन् र रह मनमा रहिरहने भएकोले पनि कुराहरूलाई त्यति बेला सुनेको अवस्था र त्यति बेला बिताएका अवस्थाहरूलाई हामीले अवश्य पनि सम्झाउने गर्छौं लोकसङ्कारको आजको यो श्रृङ्खलामा यस्तै पुराना आवाजहरूबाट तपाईँहरूलाई मनोरञ्जन दिलाउने प्रयास अवश्य पनि म गर्नेछु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थपसँग लाइनमा रेडियो अर्पण डट कमबाट पनि विश्ववर सुन्नु छ सु। सामाजिक कुराहरू आफ्ना जिन्दगीका कुराहरू र विविध कुराहरूलाई समावेश गरिएर विशेष गरी लोकसङ्गीत सृजना हुने गर्छ त्यसमा पनि विशेष गरी अहिले अहिलेको भन्दा पहिलेको तुलनामा सामाजिक सङ्गीतहरू बढी आउँथे पनि अहिले केही माया प्रेमका गीतहरू बढी मात्रामा आउँदै गर्छन् किनकि यो समय पनि त्यस्तै भएर आउनसक्छ होइन रिजन चाहिँ हुनुहुन्छ फ्याब्रिकबाट आवाजबाट सुन्छ तपाईँको साथमा अब फेरि अर्को गीत राख्ने बेला भएको छ तपाईँ सम्पूर्णको लागि नेपाली लोकधुरी सङ्गीतमा एउटा फरक नाम नेपाली लोकसङ्गीत क्षेत्रमा एउटा उच्च नाम बिमा कुमारी धुरा अनि पुरूषोत्तम नेवाने जो नेपाली सङ्गीतका नेपाली लोकसङ्गीतका अग्रज सँगसँगै सबैले मान्ने व्यक्तित्व हुनुहुन्छ र उहाँहरू नेपाली लोकसङ्गीत क्षेत्रमा लामो यो कैयौँ दशकदेखिबाट नेपाली लोकसङ्गीत क्षेत्रमा भएर नेपाली लोकसङ्गीत क्षेत्रलाई माया गर्दै आउनु छ र उहाँले गाएका गीतहरू जी अझै यति उत्कृष्ट छन् नेपाली लोकसङ्गीत क्षेत्रमा अझै पनि त्यो गीतहरूलाई अगाडि जित्नको लागि कुनै गीत त्यस्ता खालका गीतहरू बन्न सकेका छैनन् उहाँहरूको त्यो स्थान अझै पनि कुनै गायकले लिन नक्सकिरहेको अवस्था हो भन्ने हामीलाई लाग्छ एउटा गीत राख्छौँ यति बेला पिपल सारेर पुरुषोत्तम नेफाने अनि भीमा कुमारी धुराको आवाजमा तपाईँ सम्पूर्णको लागि आवाज राख्छौँ यो आवाजपछि पुनः उपस्थित हुन्छु सुन्दै गर्नुहोला पाए रंजन त्यो बिहे मम्मी बाइक में घूमना Wow, wow, बाइक एक सौ सी सी एक सचीस का प्लाटिना बाइक जिनेस पार्ट एक्सचेंज अफर फाइनेंस सुविधा एवं दक्ष अनु मिस्त्री द्वारा सर्विस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 आई आई आई आई यो मर लगे गैस्ट्रिक अर्क जोर्ने दुख्ने घोड़ा झमझमा आईलास्या आईलाका पतंजलि नानी ल का हम पर्सा बजार सिनेमा रोड में प्रसिद्ध डॉक्टर पराममर्श को साथ में विशेष उपचार हो तेसो भतंजलि तिर जाऊ हाम्रा सेवाहरू पेट छाती बाथरोग नसा बालरोग स्थिनाको महिनावारी गडबडी बग्ने पाठीघर सम्बन्धी तथा झाडकमर दुख्ने प्यारालाइसिसनपन सम्बन्धी सम्पूर्ण उपचार गरिने एलर्जी चाया पोतो जन्डी फोर सुगर मोदोपना तनाव अनिन्द्रा जुनसुकी रोगको बारेमा उपचार गरिने र खानपान योगा प्राणाम सम्बन्धी डाक्टरहरूद्वारा विशेष परामर्श सेवा दिइने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 सम्पर्क विश्व विकास बैंक लिमिटेड रत्नगर एक बकुल्लहर रत्नगर नगरपालिका कार्यालयको आडैमा फोन शून्य छपन्न पाँच चार सय नौ नारायणगढ शाखा फोन शून्य छपन्न पाँच सत्तरी दुई सय सत्र विश्व विकास ब्याङ्क ब्याङ्क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 संपर्क फोटो पॉइंट पुल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स रत्नगर एक सौराह चौक चितोन सुन्ना छपन्न पांच तिरसठी शून्ना तिरसठी मोबाइल अंठानब्बे पांच पचास एकसठी सात सिरचालीस अंठानब्बे पांच पचास बैसठी सात सिरचालीस तिरचालीस गाँव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 हजुर केही समयको यो सुन्छ व्यापार विश्रामपछि फेरि पनि स्वागत छ समस्त तपाईँ सम्पूर्ण रेडियो सुनेर बस्नुहुने सङ्गीतबार हिँड्ने मित्रहरूलाई लोक श्र सुन्नु भएको छ रेडियो अर्पण एक सय चार थपिहाल्छ कमबाट पनि विश्वभर हामीलाई सुन्नु भएको छ प्राविधिक मित्रहरू यही आजबाट सोम छो साथमा र आजको यो मङ्गलबार श्रृङ्खलामा रहेर तपाईँको माझमा नेपाली लोकसङ्गीत क्षेत्रमा केही अगाडि केही पुराना लोका आवाजहरू तपाईँको लागि प्रस्तुत गरेको छु व्यापारिक विश्रामभन्दा अगाडि मैले पुरुषोत्तम देवफाले अहिले भीमा कुमारी धुराको आवाजमा एकदमै पुराना आवाज पिपल सारेर यो आवाज तपाईँको लागि रहेको थिएँ अवश्य पनि यो आवाजबाट तपाईँले थोरै भए पनि मनहरू भयो ती अतीतका कुराहरू ती पुराना कुराहरूलाई सम्झनु भयो स्मरण गर्नुभयो होला वास्तवमै त्यो समयमा निक्लाने गीत सङ्गीतहरू अझै पनि थैप्रिय छन् हामीलाई सुनौ सुनौ लाग्छ कुिक विषय वस्तु में आधारित कुछ पारिवारिक विषय वस्तु में आधारित कुछ माह में आधारित विभिन्न कुरा में आधारित भर ते बेला समय में गीत संगीत बड़ी मात्रा में खिलाने गति बेला लोकसंगीत के छोटे खाल खाले बजार भी थी लोकसंगीत गाए पी लोकसंगीत का गीतह बजार में निगां अलग व्यावसायिक रूप में सफल होने गति तर प्राविधिक युगली पिवर्तन भापनी के प्राविधिक हिसाब ने कहीं डेवलपमेंट भाई तरह अति समय परिवर्तन भेपनी तरह अचिलो समय मेंी लोकसंगीत बजार कहीं खस्क हो कि भन्ने हामीले अनुमान चाहिँ गरिरहेका छौँ पहिलाको तुलनामा त्यति लोकसङ्गीतले व्यावसायिक रूपमा हात पार्न नसकिरहेको अवस्था छ लोकसङ्गीतमा यस्तै पुराना आवाजहरू जति बेला व्यावसायिक रूपमा सफल भएका पुराना पुराना आवाजहरूलाई राख्ने क्रम जारी रहेछु यति बेला अर्को आवाजलाई राख्छु तपाईँ सम्पूर्णको लागि लम्जुङ दुर्लङ्कुट भीमकुमारी धुराको आवाजमा स्वीकार्नुहोस् हजुर सर न हवाज माको रिको बोट यसोमा ठुलो आवाज बिमा कुमारी झोडाको हो अवश्य पनि तपाईँ हामी सबैले मान्ने गर्छौँ सबैको अग्रज हुनुहुन्छ नेपाली लोकसङ्गीत क्षेत्रमा उहाँले धेरै नै महत्त्वपूर्ण योगदान पनि दिनुभएको छ लामो कैयौँ दशकबाट दुईज दशकबाट नेपाली लोकसङ्गीत क्षेत्रमा हुनुहुन्छ नेपाली लोकसङ्गीत क्षेत्रलाई अझै पनि माया गरिरहनु भएको अझै पनि गीत गाउनुहुन्छ तर पहिला उहाँले गाएका गीतहरू सुन्दा छुट्टै खालको मजा आउँछ छुट्टै खालको आनन्द हामीले चाहिँ लिइरहेका आउँछौँ महसुस गरिरहेका आउँछौँ लमझुङ दुर्लङकोट अवश्य पनि साँच्चै यो आवाज यस्तो छ जुन समयमा यति चर्चित आवाज हो अझै पनि यो आवाज हामीले सुन्यौँ भने हामीलाई आनन्द महसुस हुने गर्छ तपाईँको लागि यस्तै चर्चित आवाजहरू जो पुराना आवाजहरू हुन् जुन पुराना गीतहरू हुन् तिनै पुराना आवाजहरूलाई तपाईँको माझमा राखिरहेको छु कार्यक्रम लोकसङ्कारको बसायमा छौँ रेडियो अर्पण एक सय चार थपहरूमा रेडियो अर्पण डट कमबाट पनि सुन्नु भएको छ लो कार्यक्रम लोकसङ्कारको यो श्रृङ्खलामा आज मलाई प्राविधिक कक्षबाट मेरो आवाजलाई तपाईँको रेडियो सेलसम्म पुर्याउनुको लागि सहकर्मी मित्र रिजनले सहयोग गर्नु भएको छ त्यसै आवाजबाट सुन्छ तपाईँको साथमा सा। हरेक दिन आउने गर्छौँ शनिबार र यही समय बिहान नौ बजीको नेपालवाणी समाचारपछि खालि नेपाली लोकसङ्गीत क्षेत्रका सोरसित गायकहरूसँग कुराकानी गर्छौँ भने कहिले पुराना आवाजहरू तपाईँको लागि प्रेसण गर्ने गर्छौँ यति बेला फेरि अर्को आवाजलाई राख्छु त्यो आवाजसँगसँगै कार्यक्रमबाट विधा माग्नुपर्छ आजको यो श्रृङ्खला सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दे छ प्राविधिक मित्र रिजनलाई विशेष आभार प्रकट गर्न सुझाव सल्लाहन प्रतिक्रियाको लागि सुन्न सपना फोन गर्न सक्नुहुनेछ भन्दै अन्तिममा एक सिंह लामाको आवाजमा हेर्दा राम्रो यो सबथो आवाज तपाईँको लागि छाड्दै आवाजको दुनियाँबाट सम्विध माग्छ नमस्कार